नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो अर्पण समर्पणको अर्को एउटा नवीन श्रृङ्खला लिएर आज पनि हामी तपाईँलाई भेट्न आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला विष्णु अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र यो वसायमा रहेर तपाईँकै सम्झना तपाईँकै सन्देशहरू तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झना चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला आज पनि हामीले तपाईँ दुईवटा बाटो खुल्ला गरिरासकेका छौँ शून्य छपन्न र शून्य छपन्न लागि खुल्ने छ र यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँले रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू सिटीन गरेर त सुनिराख्नु भएको छ सा, साथसाथै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर पनि विश्वको जुन सुकेकोबाट सुनिराख्नु भएको छ बुद्धि कन्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकार्य गरेको छ तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् त्यो बिचमा म तपाईँलाई जानकारी गराउँछु तपाईँले यदि घर गर निर्माण गर्दै हुनुहुन्छ र भने जस्तो सामग्रीहरू भेट्नु भएको छैन दुविधामा पर्नु भएको छ भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जिटपा निजार क्लकचोकमा रहेको छ त्यहाँबाट तपाईँले कङ्क्रिट ब्लक रेलिङ रिङ ढुङ्गा गिटी बालुवाहरू पाउन सक्नुहुने साथै होम डेलिभरीको पनि व्यवस्था रहेको छ एकपटक अवश्य जानुहोला बुद्धि कन्क्रिट एन्ड ब्लक उद्योगमा जुन चाहिँ जुटपानी चाड क्लब चुकमा रहेको छ र यति बेला भने अर्पण समर्पणको श्रृङ्खलामा आफ्नो आफन्तसम्म म्यासेज छोड्नको लागि कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार।, नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ धेरै समय पछाडि भेट भए त ल ठिकै छ खुसी लाग्यो धेरै समय पछाडि भए पनि भेट भयो कता व्यस्त हुनुहुन्थ्यो हाम्रो मिलनजीजी एकदम आराम छु म नि तपाईँलाई कस्तो छ राम्रै छ ए पानी कति ए घाम लागिरहेको ल ठिक छ आफ्नो ख्याल गर्नु होला अनि आज अरूपण समर्पणमा आउनु भएको छ कता सम्झिन चाहनुहुन्छ दिदी हजुरको लागि धन्यवाद अनिको लागि राजदा अनि त्यसपछि अर्थ हो परिवारलाई होइन अनि त्यस्तो मेरो चिचनमा हुने खोराकमा बजनु भएको छ है मेरो एकदम पुरा अनि अनि त्यति बिहान मम्मीहरू त्यति मेरो दादा चाहिँ जस्तो पाएँ मामाले जस्तो पाएँ अनि बहिनीदेखि भन्नु जान्छ अनि शान्ति चिपानी चाहिँ मेरो बहिनी चाहिँ त्यो उता हेटौडा बाह्र चाहिँ घरमा आएको छ राम्रोसँग भ्याकेसन चाहिँ राम्रोसँग मान्नु मान्छ होला भन्न चाहन्छु बस्नु हजुरको कार्यक्रम चाहिँ यहाँ मेरो साथीहरूले मैले सुनिरहनु भएको छ कि यहाँ हजुर उनीहरूको चाहिँ समग्रमा चाहिँ अलिमा अलिसा पौसुला कृष्णमा रेमिसा बर्सा रेस्मा रुपमा थीटी, थीटी, आत्मा थीटीछा, थीटीछा, थीटीछा, मिलन जी अमृ अनि हजुरले मलाई सम्पूर्ण चाहन्छन् र मेरो मिन सिपाङ भन्ने सुन्ने नमस्कार मिलनजी जी बेला काठमाडौँबाट आउनुभएको थियो धेरैजना सम्झिनुभयो छोटो मिठो सम्झेर मात्र राख्नु होला तपाईँले आफ्नो आफन्तलाई सम्झिन चाहनुहुन्छ भने फटाफट सम्झिनुहोस् छोटो सम्झिनुहोस् तपाईँको आफन्तले तपाईँले सम्झिनु भएको तपाईँको म्यासेज पक्कै पनि पाउनुहुनेछ र यति बेला तपाईँ श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार छाती हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर ग्याबाट बोल्दै हुनुहुन्छ अनि के छ जी खबर मेरो पनि एकदम ठिक छ अनि खाजा भइसक्यो कि भएको छैन मेरो झन् नहुने कुरै छैन तपाईँले खाइसकेपछि म किन पर्खेर बस्नु नि तपाईँलाई होइन राजुर <laughs> तपाईँले त खाइसक्नु भएछ मैले थाहा छैन त किन भन्थेन तपाईँले बोलाउनु भएन मैले पनि बोलाइनँ मैले पनि खाइसकेँ ल आउनु न त मोलाइरहेको छु ल ठिक छ आज चाहिँ आजलाई चाहिँ भइहाल्यो होइन अब फेरि नेक्स्ट टाइम चाहिँ पक्कै पनि सम्झिनुहुन्छ कि मैले आशा चाहिँ छ तर सम्झिनुहुन्न भइहाल्छ ल अनि अरू सबै ठिकठाक छ घर परिवारको खबर घर परिवारको खबर सबै ठिकठाक त होला नि है सब ठिक छ दिदी ल ठिक छ धेरै माया गर्नुभएको छ यस्तै माया सधैँभरि गर्नु होला कुनै दिन सम्झिन बिर्सिनु भयो माया गर्नु भएन भने एकदम रिसाउँछु म है हजुर ल आज चाहिँ सम्झिने कसलाई सर्वप्रथम हजुरलाई धन्यवाद हुन्छ अहिले भने बिधा हुन्छ है नमस्ते नमस्कार, नमस्कार। राधाजी हुनुहुन्थ्यो यति बेला ज्यामिरेरीबाट आउनु भएको थियो र बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले आजको कार्यक्रमसँग सहकारी गरेको छ मैले तपाईँलाई जानकारी गराएको छु यदि तपाईँलाई घर निर्माण गर्दै हुनुहुन्छ अझ भनौँ निर्माण सम्बन्धी तपाईँलाई जुनसुकै सामग्रीहरू चाहिएको छ त्यस्तो ठाउँ भेट्नु भएको छैन भनेदेखि तपाईँले सम्झिनुपर्छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जुन चाहिँ जुटपाकमा रहेको छ प्रोभाइडर हुनुहुन्छ बुद्धिबहादुर कुमार तपाईँले उहाँसँग पनि फोन गरेर विस्तृत रूपमा जानकारी लिन सक्नुहुनेछ मोबाइल नम्बर रहेको छ अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस र यति बेला कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार नमस्कार दिदी सम्झिनुहुन्छ बिसन्चो हुने त कुरै छैन तपाईँले बिर्सिनु भयो भनेर मलाई बिसन्चो हुन्छ र होइन हजुर सम्झिनुहुन्छ आज त कताबाट सम्झिनु भएछ है हो नि त अनि के छ हाम्रो सन्जुजीको खबरै छ हजुरको भन्नु के छ मेरो पनि ठिक छ तपाईँ जस्तो छैन कि म बिर्सिनुलाई सुन्नु भएको छैन र यति ठुलो सोले बोलिरहेको छु ल ठिक छ हाम्रो सञ्जुजी जस्तो निस्टुरमा छैन हाम्रो सञ्जयजीलाई नचिन्ने मैले कहिल्यै पनि हुँदैन त्यस्तो चाहिँ है अनि भयो हजुरले खाजा खाइसक्यो मैले तपाईँले खानुभयो ठिकै छ अनि अर्पण समर्पण मार्फत सम्झिने कसलाई लागि अनि मेरो आफ्नो मान्छेको बामा मम्मी दिदी र यतिखेर जसले सुनेर बस्नु भएको हो उहाँहरू सबैजना मिलाइ सुनाउन चाहन्छु ल हुन्छ अहिले भने बिदा हुन्छु रेडियो सुन्दै गर्नु होला है नमस्ते सन्जुजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको आजको श्रृङ्खलामा मैले विशेष गरी तपाईँको लागि लोकदोरी आवाजहरू लिएर आएको छु र यति बेला कार्यक्रमको पहिलो साङ्गीतिक कौसेली स्वरूप तपाईँको लागि राख्न चाहन्छु भर्खरै बजारमा आएको छ तपाईँलाई निकै नै मन पुनःकला विषी र छत्र छत्रशाहीको आवाज रहेको भएका हो मृत्युको मुखमा पर्न सक्छु म माया गर माया भय पानी भगे भागे गे तिमी भय छ मेरा जिंदगी मेरे तो मन सको मिमले मया करो पूरा छो सो दीदी मया मौ भर सक सो मगे ठागे तिमी भे तिमले माया गरेछरा बस्ने आधार सानो यदि माया मऱ्यो भने सकेछुमा रेडियो आर पार्ट, चार मेगा ने अंकल, अ बाबु, रिंग साथ होम डिलीवरी कोई सम्पर्क बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योग जुटपाइल अन्ठानब्बे चार एकाउन्न तिरासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय प्रोपाइटर बुद्धि बहादुर कुमार अब मात्र YAC साउन्ड सर्भिसमा लोक दोहरीटर भाड़ा में एकांशा कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छस्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 हमारा विशेषता कम्प्यूटर हार्डवेयर एंड नेटवर्किंग कंप्यूटर सॉफ्टवेयर अकाउंटिंग एंड प्रोग्रामिंग सम्पर्क गुरुकुल यूनिवर्सल कंप्यूटर इंस्टीट्यूट सौराहा चौक गंग प्लाजा को तेसरो तलापर्क मोबाइल नंबर अन्ानबे शून्य असि छब्बीस पांच सौ छठानब्बे एक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 राख्नु भएको छ तपाईँकै सम्झना तपाईँलाई तपाईँकै आफन्तसम्म पुर्याउनको लागि हामी आज पनि तपाईँकोमा यसमा उपस्थित भइराखेका छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटोको लागि खुल्लै छ शून्य छपन्न पाँच त्रिसठी तिन र शून्य छपन्न पाँच त्रिसठी तिन सय साथी हुनुहुन्छ लाइनमा नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ किन होला है मैले ठुलो ठुलो सोले बोलिरहेको छु त बोल्दै हुनुहुन्छ नचिनेको त होइन तर खै अलिकति गाह्रो गाह्रो पर्यो हो कि हजुर पानीबाट लक्ष्मी अनि के छ नि हाम्रो लक्ष्मीको खबर मेरो पनि एकदम ठिक छ अनि खाजा खाइसक्नुभयो कि खानु भएको छैन मैले पनि खाइसकेँ आज उस्तै उस्तै भएछ है ल ठिक छ अनि आज अर्पण समर्पण मार्छ सम्झिने कसलाई लक्ष्मीले अनि हाम्रो निलम अधिकारीलाई चाहिँ म सम्पर्कको लागि मेरो नम्बर दिन चाहन्छु होइन हजुर भएको साथीहरूले सुनाउनु भएको छ भने एकचोटि दिने कोसिस गरिदिनु होला हेल्प गरिदिनु होला भन्न चाहन्छु मेरो नम्बर चाहिँ अन्ठानब्बे चौध अठाइस एकचालिस एक्काइसमा कल गर्नु होला भन्न चाहन्छु यति नै ल हुन्छ नमस्कार भन्न पनि गइसक्नु भएको छ लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनु भएको थियो सरियार वन समर्पणको श्रृंखलामा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्कार दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ मादेष्टन तीन धादिङबाट संजय जेपाङ धादिङबाट संजय जेपाङ अ अनि के गर्नुहुन्छ संजय बस बस है हो दिदी आज त म त बाख्रा गोठालो एहे भने पशारी बाख्रा लिएर जानु भएको छ अ दिदी पा, काम पानीको राता दु हे त्यत्रै 11 शनि छाता लिएर जानु भएको छैन आ, थाता था, थाता दी दी प्लास्टिक प्ला गर्नु घ चेन्ज गर्नु राम्रोसँग बस्नुहोस् है अब असारको महिना छ पानी नपर्ने पनि हुँदैन पानी पनि परिहाल्छ पानी पर्छ भनेर नजाने नहिड्ने पनि भएन है ते ते पानी पार, अनि पानी अनि खाना के जी आफ्नो काममा हुनुहुन्छ नमस्कार सञ्जयजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को एकजना साथी हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु त्यस पछाडि पनि हामी एउटा मिठो भागा तपाईँको माझमा राख्ने हेलो बन्ना ता मैले जस्त तिमी तिमी मैया घर पान उन्हें छोटे किया द geeti ye kini pagal ter mein banera tum hi hai vanna sabantul ho laat se hirun dhai karta mai danger se tum lay tumile ka se lay maya garas panu नमस्कार थाहा पाउनेछु एकतर्फी मायाले कति पीडा दिनु छ निकै नै मिठो भाका गुनगुनाइदिनु भयो अस्ति नै पनि यही भाका गुनगुनाउँदा गुनगुनाउँदै विजयमा सम्पर्क विषय भएको है विनोदजी ओ आज पनि त्यस्तै भयो हाम्रो विनोदजीसँग किन झ्याली गरेको हो कुनै यो नेटले पनि यो फोन लाइनले पनि अलिकति समस्या दिइरहेछ अस्ति पनि यस्तै गीत सुन्न पाइएको थियो उहाँसँगै कुराकानी हुन सक्या थिएन आज पनि गीत सुनाउनु भयो तर कुराकानी हुन सकिएको छैन त अर्कोपटक चाहिँ उहाँलाई पुरै गीतमा गाउन दिन्न भगै भने उहाँसँग कुराकानी गर्ने नै छु र समर्पणको श्रृङ्खलासँगै हुनुहुन्छ तपाईँ तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पनि हामीले पुर्याइराखेका छौँ र यति तपाईँको लागि फेरि पनि अर्कै एउटा निकै नै मिठो भाका राख्नुपर्छ कि जस्तो लागिरहेछ भर्खरै बजारमा आएको भाका हो तपाईँलाई निकै नै मनपर्छ यो भाका यति बेला राख्छु तिमीसँग यो सानो एउटा बेन्ति गर्छु तिमीसँगै सानो एउटा बिन्ती गर्छु सय जुनी माथि मलाई नपामा सँगसँगै हो पा तिमी टाढा भायु भने कर्पी पढ्छु मेरो मन रो यस्तो माया जो कोहीमा काम हुन्छ तिमीसँगै सानो एउटा बिन्ती गर्छु सयो सय जो निमा तिमीलाई पासँगै रोन पायो भने कर्पी अर्छ तिमी तिमी टाढा भयो भने तडपिएर बोल्छु निकै नै मिठो पाएका तपाईँले सुनिसक्नु भएको छ सु। अर्पण समर्पणको यो श्रृङ्खला सुन्दै हुनुहुन्छ र अर्पण समर्पणको श्रृङ्खलामा रहेर तपाईँको सन्देश तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ बुद्धि कङ्क्रिट ब्लक उद्योगले आजको कार्य छ मैले तपाईँलाई यसको बारेमा पनि जानकारी गरेर राखेको छु कङ्क्रिट ब्लक रिङ रेलिङ तपाईँलाई चाहिएको छ ढुङ्गा गिटी बालुवाको खोजीमा तपाईँ हुनुहुन्छ घर गर्दै हुनुहुन्छ यी सामग्री तपाईँलाई चाहिएको छ भनेदेखि तपाईँले सम्झिनु होला बुद्धि कङ्क्रिट क उद्योगलाई होम डेलिभरीको पनि व्यवस्था रहेको छ जुन जेठ पानी झाँड क्लब चोकमा रहेको छ मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय ते छ प्रोभाइज हुनुहुन्छ कुमार र अर्पण समर्पणको श्रृङ्खलामा यति बेला साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर हजुर दर्शन नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ आवाज तर म कस्तो एकदमै झुकिन्छु के दुईजनाको आवाजमा त्यही भएर म नाम भन्दिनँ हाम्रो कृष्णजीको र विकासजीको आवाज उस्तै उस्तै छ मैले कृष्ण भन्यो भने विकास पर्नुहुन्छ विकास भन्यो भने कृष्ण पर्नुहुन्छ आवाज एकदमै ठ्याक्कै उस्तै रहेछ ठ्याक्कै मिल्दो रहेछ कि अलिक दाजुभाइ भएपछि लगभग अब अलिक मिल्दो पनि जस्तो लाग्छ मलाई मात्र मिलेको सबै थोक दाजुभाइ एकदमै मन व्यवहार अति नै अब मेरो बेस्ट फ्रेन्ड भन्दा पनि हुन्छ अब अब खास त भाइ होइन भाइ भाइ पनि अब ब्रदर्स भए पनि के भाइ भन्दा पनि साथी भन्दा पनि भण्डतिर थियो ठिक छ अनि आज सम्झिने क्या कसलाई विशेष गरी प्रतीक्षा दिदी हजुरलाई अनि अब विनोद विनोद दाजुलाई धेरै सम्झन चाहन्छु अनि प्राविधिक प्राविधिकमा दाजु हुनुहुन्छ होइन दाजुलाई अनि सूर्य दाजुलाई अनि विशेष गरी मेरो भाइ विदेशमा रहने मेलो के अरे माइला भाइ उता विदेशतिर छन् अघि स्काइपमा कुरा भएको थियो अनि उसलाई पनि धेरै स्विट रिमेम्बर भन्न चाहन्छु अनि यता भाइ छ के विकास भाइलाई पनि सम्झन चाहन्छु यता मम्मी बुवा अनि यतिखेर रेडियो अर्पण सुनेर बस्नु भने यहाँ यतातिर गाउँका सबै दाजुभाइ दिदीबहिनीहरूलाई अनि मलाई कृष्ण लामा भनेर चिन्ने नसिन्ने उता जुर्पानतिर अनि पदमै साथीहरू श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला कामा ए सबै थोक भने तर नाम त मैले भने चिनेर हो कि नभनेर हो के लाग्छ तपाईँलाई मैले चिने कि चिनेन होला चिन्नुभएछ है त्यही त हाम्रो एन्जललाई बिर्सिने कुरै छैन नि है तिर्स बर्बाद हुन्छ नि फेरि मैले पनि तपाईँले नि मलाई बिर्सिनु भयो भने म पनि एकदम रिसाउँछु नि फेरि मलाई पनि नबिर्सिनु होला है म त हजुरलाई कहिले बिर्सिँदैन त्यही भएर खुसी लाग्यो थाहा भयो नि त मलाई त्यही भएर पनि मैले पनि त कहाँ बिर्सिन्छु तपाईँ जहाँ गए पनि मैले चिनिरहेको हुन्छु भोलि है राम्रोसँग बस्नुहोस् आफ्नो ख्याल गर्नुहोस् हामीलाई सम्झिनुहोस् माया गर्नुहोस् हामीलाई मात्रै होइन सबैलाई माया गर्नुहोस् है अनि सम्झिने दाइको लागि, लागि, हेटौडाबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा रहेर तपाईँको सम्झना आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको भने अन्तमा आइसकेका छौँ बिदा माग्नु पर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खला सुनेर साथ दिनुभयो यो श्रृङ्खला सँगै रहिदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर विश्वको जुन चुकेकोबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र आज फोन सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु आज कार्यक्रममा आउनु भएको थियो काठमाडौँबाट मिलनजी त्यस्तै गरी राधिकाजे हुनुहुन्थ्यो सन्जु लक्ष्मी सञ्जय विनोद कृष्ण एन्जेल तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु र यति एन्जेलसम्म मलाई प्रविधि कक्षमा रहेर साथ दिनुभएको थियो प्राविधिक मित्र विष्णु विष्णुलाई पनि धेरै धेरै दे धन्यवाद दिँदै अर्पण समर्पणको आजको यस श्रृङ्खलाबाटमा प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार ुतया खातिमरा बैसालु छ नुती खातिमरा बैसालु छ माया हाला की नगर दो मन दो मन दो मन लुह्ररी सार माया लुहा माइक्रो सा रा रा माया बेनी कोइलीको छे मधुरु बोली चाला मजुर पोला कोुर बोली माइक्रो छोरा बजार माइक्रो छा र जाउ माया पोखरा बजार आर पाँच मेगा होइन घर त बनाउन लाग्नु भएछ नि अँ बाबु घर त बनाउन लाग्यो हेर न भने जस्तो ब्लक रिङ नपाएर टेन्सनमा छु ल अङ्कल आँ थाहा नै